जीवनभरि तिमीलाई कहिले पनि भेट्दैन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवात को, को, को, को हासो, <laughs> <ले> रोदन, <laughs> तपाई हामी सिन, <laughs> <इंज्वेमा। laughs>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 आसु रोक हमने उसकी विदाई पर लेकिन रोता रहा दिल उसकी पर. हामी विदा खुसी रो रह है आसमा जुदाई पर आँसु रोक लिए हामी विदाई रोता रेवाई पर हेलामस्ते एन्ड वेलकम इन दिस सो दिस टाइम फर प्रोग्राम जस्ट वान which is comes every day 11:15 am to 12 pm with you our ultimate friends forever My name is Uriya and right now technically supporting me, technical assistant from the technical side. But today's episode is the single person. I am so excited to be here. I am so excited to be here. I am so excited to be here. I am so excited to be here. I am so excited to be here. I am so excited to be here. Live tune on Gareera one of the best and one of the rocking radio stations of your town. This is Radio Erpan 104.5 MHz. And also internet online www.radioerpan.com गरेर प्रोग्राम हामी प्रत्येक दिन टपिक्समा कुराकानी गर्दै आइरहेका छौँ र आज पनि तपाईँसँग एउटा टपिक्समा कुराकानी हुनेछ र तपाईँ पनि कार्यक्रममा आउनुहोस् आउनुहोस् भने तपाईँहरूले कल गर्न सक्नुहुनेछ हामीलाई टेलिफोन लाइन चाहिँ पञ्चो क्यान कल अस आवर टेलिफोन नम्बर जेरो फाइभ सिक्स कल गर्न सक्नुहुनेछ सुन्ना छप्पन्न पाँच त्रिसठी तिन यो बाटो हुँदै दुईवटा बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ आजको दिनमा तपाईँहरूलाई टपिक्स रहनेछ ध्यान दिएर सुन्नु होला राइट तपाईँ चाहिँ एकदमै स्याड हुनुहुन्छ र तपाईँ एकदमै स्याड भएको बेलामा एकान्त ठाउँमा टोलाएर बसिरहनु भएको छ भने त्यस्तो अवस्थामा तपाईँलाई पछाडिबाट आएर अरू कसैले एकजना अदर पर्सनहरूले अलिकति फन्ने टपिक चाहिँ रहिरहेको छ होइन त्यो अवस्था चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ भन्ने खालको कुराकानीका टपिक्स रे जाउँ र एकान्त ठाउँमा तपाईँ टोलाएर बसिरहनु भएको छ ताकि तपाईँलाई एकदमै स्याडनेस छाइरहेको छ तपाईँको लाइफमा सो एकदमै त्यो कुरालाई सोचिरहनु भएको छ एकान्तमा हुनुहुन्छ र पछाडिबाट आएर तपाईँलाई कसैले मजासँग कुट्यो भने तपाईँलाई के गर्नुहुन्छ त्यस्तो अवस्थामा सो विचार पुऱ्याउनु होला अलिकति राम्रो भ्यू चाहिँ होला पनि भन्न चाहन्छु टेलिफोन लाइन साथ दिएसम्म हामी कुराकानी गर्ने नै छौँ हेल्प प्रोग्रामलाई अगाडि बढाउनु छ आज ब्याकग्राउन्डमा प्लेआउउट भइसकेको छ एउटा म्युजिक यो म्युजिक पछाडि फेरि तपाईँसँग कल लागेस्यो म प्रेजेन्ट हुने रहेछु यदि बेला यो म्युजिक सुनाऊ सो किब्ली सन् प्रोग्राम जस्पेन्से हालबेट वाइट ब्याक आफ्टर दिस सट म्युजिक कल ब्रेक जी। अरे आए हाए, आए नखरे जी आए जा जा हट नखर हो नखर हो I'm going to go ओके वेलकम बैक आठ फर दिस सर्ट म्युजिक हल ब्रेक प्रोग्राममा फर्स्ट म्युजिक हल ब्रेक सँगसँगै तपाईँको लागि राखिसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोय सँगसँगै तपाईँ आउँछ र तपाईँ पनि आउनुहोस् आउनुहोस् र टेलिफोनले अलिकति प्रब्लम चाहिँ रहिरहेको छ केही दिन भएर अलिकति समस्या चाहिँ टेलिफोन लाइनमा रहिरहेको छ र पनि तपाईँको कल लिने प्रयत्न जुटिरहेका छौँ र आजको टपिक्स रहेको छ तपाईँ एकान्ततामा ठुलाइरहनु भएको छ कसैलाई एकदमै चिन्ता परिरहेको अवस्था आउँछ त्यति बेला मान्छे एकान्तमा गएर ठुलाएर बस्नु बाध्य हुन्छ त्यो अवस्थामा पछाडिबाट कसैले आएर एक झापड मजासँग कुट्यो भनेदेखि त्यो अवस्थामा के गर्ने त तपाईँहरूले बिस्तारो पुऱ्याउनु होला र कल गर्न सक्नुहुनेछ हामीलाई जेरो एन्ड जेरो फाइभ सिक्स कल गर्न सक्नुहुनेछ प्रब्लम सल्भ तयारी हुँदैछ र तपाईँसँग कुराकानी हुने कि भन्ने चाहिँ लागिरहेको छ हेरौँ के हुन्छ जिउ त दिने नै छ टेन्सन टेन्सन टेन्सन त्यस्तो अवस्थामा सायद कसैले कुट्यो भने चाहिँ मैले चाहिँ मजासँग गाली गर्थेँ होला त्यति मात्रै नभएर उसलाई पनि मजासँग एकर्थ्यो होला र सधैँभरि उसँग रिस्याउँथ्यो होला मेरो विचारमा चाहिँ यस्तै लाग्छ खेर तपाईँलाई के लाग्छ तपाईँ आउनुभयो होला टेलिफोनलाई चाहिँ ओपन छ शून्य चौपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिस अलिकति प्रोब्लम चाहिँ रहिरहेको छ है साथीहरू मेरो हेल्पमा सो द्याट तर पनि तपाईँसँग कुराकानी रुभाइको मायाले गर्दा यहाँसम्म आइपुगिरहेको छु ददभाइले हामीलाई सुनिरहनु भएको छ टुवेल्भ पिएमसम्मको बिचमा रहने क्रममा अर्को एउटा म्युजिक ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ यो म्युजिक सुनौ फेरि म्युजिक पछाडि तपाईँमा आउने नै छ Okay, ringa, ringa, ringa, everybody singa, singa, singa. Programma second musical break sung saki da bhai maaz rakhi saki ka asho. Programma just pra inche ga aaj koi aise epi shun ma rahi hai ka asho. Rata pa hai ipani call gona chahana osho. Rata pa hai ipani call gona chahana osho. Rata pa hai call gona chahana osho. 0-5-6-5-6-3-3-3-2 and 0-5-6-5-6-3-3-3-3. थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ आजको टपिक्स तपाईँ कान्त ठाउँमा ठुलाएर बसिरहनु भएको छ त्यो अवस्थामा तपाईँलाई पछाडिबाट आएर कसैले मजासँग एक झापड हान्यो अथवा कुठ्यो भने तपाईँले के गर्नुहुन्छ त त्यस्तो अवस्थामा यो टपिक चाहिँ दिइरहेको छ टेलिफोन लाइनमा कोही साथी आउनुहुन्छ उहाँसँग कुराकानी गर्छ हजुर नमस्ते हेलो हेलो हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्नुभयो का याको नाम आफ्नो अध्ययनलाई पढ्दै हुनुहोस् खाना खाइसक्नुभयो अथवा ओ। जी? खाना खाइसक्नुभयो अथवा भएको छैन पहिलोपटक हो शङ्कर भने पछाडि यहाँलाई केही चाहिँ भन्नुपर्छ होइन एकदमै जियोस् आज चाहिँ टपिक दिएर हेरेको छु होइन शङ्कर मानौ कि तपाई एकदम स्याड हुनुहुन्छ होइन एउटा तपाईँ एकान्त ठाउँमा टोलाएर बसिरहनु भएको छ होइन आफ्नै तालमा हुनुहुन्छ तपाईँ होइन अरू कसै आउँछ होला कोही आउँछ होला यहाँ भन्ने त्यो सोच्नु भएकै छैन तपाईँले जुन जोन एउटा स्याडनेस छाइरहेको छ त्यही स्याडनेसमा तपाईँ आउनुहुन्छ होइन त्यो अवस्थामा फर इक्जाम्पल मानौँ कि शङ्कर त्यसरी बस्नु भएको छ मैले पछाडिबाट गएर शङ्करले नदेख्ने गरी मजासँग एक झापाबाट हान्यो भने त्यो अवस्थामा तपाईँले के गर्नुहुन्छ के गर्नुहुन्छ त्यस्तै अवस्थामा मात्रै रिसाएर पुग्छ मात्रै रिसा पनि ठिक छ भने पछाडि शङ्कर चाहिँ जस आफ्नै तालमा भए पनि कसैले त्यस्तो अवस्थामा आएर मजाले खुटे पनि जस्ट रिस्याएर बस्ने मात्रै रुनु पर्ने बाध्य त आइलाग्छ नि त हो त्यस्तो अवस्थामा त जे हो ल ठिक छ धन्यवाद हान्ने मान्छेलाई होइन अदर पर्सनलाई जसले हानेको छ ल ठिक छ है धन्यवाद भन्दै होइन यति मात्रै अनि आफू चाहिँ उसँग रिस्याउने मात्रै शङ्करले त्यसो गर्नुहुन्छ अहिले शङ्करजी हजुर प्रिगाम जस विन् जयमा आज फर्स्ट टाइम कुराकानी भयो यसरी नै भोलि पर्सिको एपिसोडमा चाहिँ हामी कुराकानी गर्ने नै छौँ र यहाँले साथ दिनुहुनेछ है Oh. कस -कस मेरो मेरा मेरा मा, को सो मेरो मेरो लास्टसम्म सुनेर हामीलाई अहिलेलाई पनि सुन्यो भाइ नमस्ते ओके शङ्कर पाठक आउनुभएको थियो प्रोग्राम जस्ट फर इन्जोयमा आजको टपिक्समा कुराकानी तपाईँलाई यसरी नै गर्नु मन छ र तपाईँ र तपाईँ पनि आफ्नो भ्यू राख्न चाहनुहुन्छ भने तपाईँ आउनु सक्नुहुनेछ टेलिफोनलाई चाहिँ अपन छ जिरो कल गर्न सक्नुहुनेछ अलिकति चाहिँ साथीहरू हेल्थमा चाहिँ आज एकदमै प्रोब्लम चाहिँ रहिरहेको छ होइन बिङ इरिरेट फ्रम कफ एन्ड कमन कोल्ड नेक अल्सो पेन प्रोब्लम एकदमै समस्या चाहिँ परिरहेको छ होइन यो रुगाखोकी समस्या त्यसै गरी यो नेकमा चाहिँ धेरै दुखाइको समस्या चाहिँ रहिरहेको छ त्यहाँ तर पनि तपाईँसँग कुराकानी गर्ने प्रयत्न छुटिरहेको छु अर्कै एकजना साथी टेलिफोन लाइनमा हेलो हेलो हजुर नमस्ते नमस्ते कहाँबाटको बोल्दै हुनुहोस् म बकुलर बकुलरबाटको होला गीता गीता गीता गीता जी। बकुला ठ्याकी कहाँनिर बाहिर सोच्नुभयो नजिकै भएर चोकको नजिकै आसपासबाटै होला होइन गीताजी खाना खाएर सम्झिनु भयो अथवा भएको छैन जे होस् आज चाहिँ भइसकेको छ अलिकति मेरो चाहिँ हेल्थमा समस्या छ होइन त्यसैले पनि जे होस् भइसक्यो भन्दा हुन्छ जियोस् होइन गीताजी प्रोग्राम सुनिरहनु भएको छ अथवा के गर्नुहुन्छ टोलाहरू आएर कसैले मजासँग कुट्यो भने चाहिँ त्यसरी नै तपाईँले कुट्नुहुन्छ मलाई पनि पछाडिबाट आएर हिँड्गाएको थिएँ त्यसरी नै हिँड्गाएर त्यस्तै गरी बस्ने बनाइदिन्थेँ कि टोलाहरू जे होस् जसरी आफूलाई पीडा परेको छ त्यस्तै पीडा हुने खालको एउटा एउटा ओके गीताजी थ्याङ्क्स फर पार्टिसिपेन्ट र सम्झिँदै गर्नु होला अहिलेलाई भने बिदा गरी नमस्ते गीता तिवारी वा अल्दुवे फ्रम भकुलहरबाट हामीलाई सम्झिनु भएको थियो प्रोग्राम जस्ट फर इन्जोयमा रहिरहेका छौँ तपाईँ पनि आफ्नो भ्यू राख्न चाहनुहुन्छ भने कल गरिहाल्नुहोस् टेलिफोनलाई चाहिँ ओपोन छ त्यसो त हामीलाई सुनिरहनु भएको छ लाइभ ट्युन अन गरेर वान अफ दि बेस्ट एन्ड वान अफ दि रकिङ रेडियो स्टेसन एन्ड अल्सो स्टेसन अफ युर चोइस दिस इज रेडियो अर्पन वान अफ फोर पोइन्ट फाइभ मेक हार्ज एन्ड दि प्रोग्राम जस्ट फर इन्जरी इन्टिनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पन भएको छ आजको एपिसोडमा ग्रेट टेक्निकल सपोर्ट मिलेको छ टेक्निकल पार्टबाट टेक्निकल असिस्ट गर्दै हुनुहुन्छ मिस्टर राजली र प्रोग्रामको रेगुलर होस्ट म रहिरहेको छु अलिकति प्रोग्राम सेल्थमा तर पनि तपाईँको म आया पाइरहेको छु र एउटा साइन्स चाह चाहिँ बढिरहेको छ त्यसो त आजको दिनमा अलिकति फन्डी टपिक्स पनि रहिरहेको छ क्यारी र तपाईँ टपिक्सको बारेमा आफ्नो भ्यू चाहिँ र बनाउँदै गर्नुहोला र मेक माइन्ड मेकअप गरेर मजासँग तपाईँले आफ्नो भ्यू चाहिँ राख्न सक्नुहुनेछ र रह भ्यू राख्नको लागि टेलिफोन लाइन डायल गर्नुहोला right here uh it will are cute a music background on a player where he goes music so for him a third musical break so that we have a break was already hammy a kiss in short commercial break my answer break was already also keep cats program exhaust for enjoy बगीचों में फुरसत भली जाऊंगे में तपाई हामी एकैछिन इन्जोय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 Okay welcome back after this short musical break and a short commercial break was ready the welcome program just for injury by suni rahnu bhayeko chha amilai live tune on garera one of the best and one of the rocking radio station of your town and also it is on of its size this is radio arpan 1.5 megahertz and internet online ma www.radioarpa डट मा लगान गरेर पनि हामीलाई सुनिरहनु भएको छ आजको यस एपिसोडमा छौँ आज अलिकति रमाइलो टपिक्स पनि रहिरहेको छ तपाईँ एकदमै दुःखमा आउनुहुन्छ एकदमै चिन्तामा आउनुहुन्छ र त्यो अवस्थामा तपाईँ एकान्तमा टोलाइरहनु भएको छ र त्यस्तो अवस्थामा तपाईँ जुन एउटा आफ्नै सुसारमा व्यस्त हुनुहुन्छ आफ्नै सोचाइमा तपाईँ आउनुहुन्छ त्यो अवस्थामा पछाडिबाट कसैले तपाईँहरूलाई एकदम मजासँग एक झापड हान्यो अथवा कुठ्यो भने चाहिँ तपाईँले के गर्नुहुन्छ त्यस्तो अवस्थामा मैले भनिसकेको छु सायद त्यस्तो अवस्था मलाई पनि सृजना हुन्थ्यो भने मजासँग कुट्थेँ होला जति उसले कुट्या हो त्योभन्दा पनि अझ बेसी तपाईँ चाहिँ के गर्नुहुन्छ तपाईँ कल गर्नुहोला जिरो फाइभ सिक्स फाइभ कल गर्न सक्नुहुनेछ अनेक तरिकाका चिन्ता हुन सक्छन् होइन थुप्रै एउटा गर्लफ्रेन्ड वाइफ्रेन्डदेखिका पनि चिन्ता हुन सक्छन् होइन अनेक कुराका चिन्ता हुनसक्छन् आफ्नो फ्यामिलीका कुरादेखि लिएर चिन्ता हुनसक्छ अनि सबै एउटा साथी साथी आपसमा कुराकानी हुनसक्छन् सबै कुराहरूको चिन्ता हुन्छ र त्यस्तो अवस्थामा धेरै चिन्ता भएको अवस्थामा कसैले त्यस्तो गर्छ भन्दा साह्रै रिस उठ्छ ख्यारी त त्यहाँबाट अर्कै एउटा म्युजिक सुन्छौँ प्रोग्राम जस्ट फर इन्जोयमा एउटा म्युजिक प्लेआउड भइरहेको छ यो म्युजिक पछाडि फेरि आउँछौँ अब लास्ट लास्टमा छौँ यो म्युजिक सुनौँ म्युजिक पछाडि हामी आउने नै छौँ I got you yeah. झुम्दै नाच्दै नाच्दै गाउँदै गर्छन् सबले रोमान्स गर्छन् सबले रोमान्स म्युजिक सुन्यो अब पनि लास्ट लास्टमा जस्तो तपाईँसँग कुराकानी गर्नु सक्दैनौँ केही प्रब्लम छ नि देखिसकेको सो द्याट अब पनि टेलिफोन लाइनमा कस्तो छैन गर्नु होला आजको जस्तो एपिसोडमा रह्यो र टपिकसँग कुराकानी गर्नुको लागि आफ्नो भ्यू राख्नुको लागि दुईजना साथीहरूको साथ मेरो शङ्कर पाठक र गीता तिवारी दुईजना साथीहरूलाई हर्टली टो थ्याङ्क्स हुन चाहन्छु टेलिफोन लाइनको ट्राईमा रहनुभयो र टेलिफोन लाइनमा ट्राई गर्नुहुने भाइ सम्प्रोलाई पनि हर्टली टु थ्याङ्क्स हुन चाहन्छु एन्ड अल्सो थ्याङ्क्स यतिका जेलसम्म हामीलाई सुन्नुभयो लाइभ टिन अन गरेर होस् या इन्टरनेट अनलाइनमा जुन कुनै एउटा थ्रुबाट सुन्नुभयो तपाईँहरूलाई पनि थ्याङ्क्स अनि थ्याङ्क्स यतिका जेलसम्म टेक्निकल पार्टबाट असिस्ट गर्नुहुने टेक्निकल असिस्टेन्ट from the technical side mr rashlai like, pani thanks raj banachanchu republic am just rainchu gajogas episode batau background ma play bhayeko yo music bhayeko lage sarda poli varshiko episode ma punat bhai ma present thiyen bhanne isu banachanchu so till then this is me surya singh goodbye take care have a lots of fun in your life okay bye, -bye. चार्थ मेगा ए दाई दाई एक पटक न न न है लट्ठ भाई क्यों घर भाई सहित को झाल ढोका हरेक उत्पादन